राष्ट्रिय यातायात नीति तर्जुमा कार्यदल लामो समयदेखि विकास कार्यक्रम सञ्चालन तथा सडक यातायातका क्षेत्रमा कार्यहरू हुँदै आएको भए पनि नेपालमा राष्ट्रिय यातायात नीति तर्जुमा गरिएको थिएन यस्तो नीतिको अभावमा देशको सडक निर्माण तथा विस्तार कुनै प्रष्ट सोच बिना नै जथाभावी रूपमा भइरहेको थियो राष्ट्रिय यातायात नीतिको मस्यौदा तयार गर्न रामप्रसाद खनालको संयोजकत्वमा यातायातका विभिन्न पक्षमा गहिरो अनुभव हासिल गरेका वरिष्ठ व्यक्तिहरू समावेश भएको एउटा उच्चस्तरीय कार्यदल गठन गरेको थिए यस कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थिएक निर्माण प्रस्ताव दीर्घकालीन कृषि विकास परियोजनाले नेपालको कृषि विकासका निम्ति व्यापक रूपमा कृषि सडकको निर्माण गरिनुपर्ने कुरामा जोड दिशभर बिस हजार किलोमिटर यस्तो सडक निर्माण गरिनुपर्ने सुझाव दिएको थियो व्यापक सडक सञ्जाल तयार गर्न खर्बौो रूपियाँ लाग्ने यति ठूलो धनराशि आन्तरिक स्रोतबाट जुटाउन नसकिने र बाह्य सहायताबाट पनि उपलब्ध हुन नसक्ने भएकाले निर्माण तथा यातायात मन्त्रालयले सडक विभागको नेतृत्वमा गाविस नगरपालिका र जीविस मार्फत व्यापक रूपमा जनसहभागिता जुटाएर कृषि सडक निर्माण गर्ने प्रस्ताव गरेको थियो यो प्रस्ताव राष्ट्रिय विकास परिषदको बैठकले समेत अनुमोदन गरेको थियो यद्यपि बजेट वक्तव्यमा रविन्द्रनाथ शर्माले यो प्रस्तावलाई धोती लगाइदिए कृषि सडक स्थानीय मन्त्रालयले निर्माण गर्ने उल्लेख गरी त्यसका निमित्त नगण्य बजेटको व्यवस्था गरे यातायात मन्त्रालयबाट यस्तो महत्त्वपूर्ण कार्यक्रम हटाइदिए ग्रामीण सडक निर्माणमा जनसहभागिता सडक विभागले परम्परादेखि निर्माण गर्दै आएको ग्रामीण स्तरीय सडक निर्माणका निमित्त पच्चिस करोड रुपियाँको बजेट माग गरेको थियो त्यसलाई राष्ट्रिय योजना आयोगले समेत स्वीकृति गरेको थियो तर अर्थ मन्त्रालयले केवल उन्नाइस करोड रुपियाँ प्रदान गर्यो नगरोन्मुख गाउँहरूमा निर्माण हुने ससाना सडकहरू परम्परागत रूपमा ठेकेदारहरूद्वारा गराउँदा साह्रै थोरै काम हुने र त्यसरी निर्मित सडकप्रति स्थानीय जनताले अपनत्व महसुस नगर्ने भए त्यसको मर्मत सम्भारमा समेत उनीहरूको सहभागिता नहुने भएकाले दस लाख रुपियाँसम्म लागत लाग्ने ग्रामीण सडकको निर्माण स्थानीय सर्वदलीय उपभोक्ता समिति गठन गरी त्यसै समितिमार्फत जनसहभागिता जुटाइ निर्माण गर्ने त्यस्ता सडकको स्वामित्व स्थानीय जनताकै हुने र तिनको मर्मत सम्भार पनि स्थानीय जनताबाटै गराउने निर्णय गरेको थिए यस काममा सभामुख रामचन्द्र पौडेलले निकै सहयोग गर्नुभयो दस लाख रुपियाँसम्म बजेट भएको बाटो उपभोक्ता समितिबाट बनाउने कुरामा मेरो आफ्नो मन्त्रालयका इन्जिनियरहरूबाट पनि विरोध आयो यो आर्थिक नियमावली विपरीत हुन्छ भनी अत्तो थापियो मैले यो कुरा गराइ छोड्छु भनी संसदीय समितिमा लगेँ सभामुख रामचन्द्र पौडेलको सहयोगले समितिबाट पारित भयो यस सम्बन्धमा एउटा रोचक प्रसङ्गको चर्चा गरौँ निर्माण तथा यातायात मन्त्री भई नेपालगञ्ज गएको बेला त्यहाँ सडक कार्यालयका पदाधिकारीहरूले ठूलो स्वागत गरे उनीहरूले खानेकुराका विभिन्न परिकार राखेका थिए पछि दस लाखसम्मको सडकको काम उपभोक्ता समितिबाट गराउने भन्ने व्यवस्था भएपछि अर्को पटक नेपालगञ्चा अर्को पटक नेपालगञ्ज जाँदा तिनै पदाधिकारीले रुख्खासुक्खा खाना खुवाए दुई पटकमा दुई किसिमको व्यवहार भएकोमा मलाई हाँसो पनि उठ्यो ग्रामीण सडकको निर्माण उपभोक्ता समिति मार्फत गराएमा सरकारले उपलब्ध गराएको रकमबाट निकै बढीको काम हुने र उक्त सडकको गुणस्तर बढी हुने तथा मर्मत सम्भार स्थानीय जनताबाटै भई सरकारले मर्मत सम्भारका लागि अतिरिक्त रकम छुट्याउनु नपर्ने र विकास निर्माणमा जनसहभागिता हुने हुँदा यस काममा बढी जोड दिएको थिएँ राष्ट्रिय विभूतिहरूका नाममा सडक नामाकरण मैले यातायात मन्त्रालयमा रहँदा एउटा नयाँ कुराको सुरुवात गरेको थिएँ देशमा निर्माण भइसकेका र निर्माणाधीन राजमार्ग तथा सहायक राजमार्गहरूलाई देशको सर्वाङ्गीण विकासमा विभिन्न कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्याएका राष्ट्रिय विभूतिका नामबाट नामाकरण गर्ने योजना बनाएँ यस कार्यमा इन्जिनियर सुनिल पोखरेलले सहयोग गर्नुभएको थियो यस कार्यका लागि एउटा छुट्टै कार्यदल भनेको थियो हामीले विभूतिहरूको व्यक्तित्वको वजन र सडकको स्थिति अध्ययन गरी नामाकरण गर्ने सूची बनायौँ त्यो सूची मैले विधिवत रूपमा मन्त्री परिषदमा पेस गरेँ र स्वीकृत भयो दाङका प्रख्यात कम्युनिस्ट नेता नेत्रलाल पौडेलको नाममा बाटोको नाम, नाम राख्ने मेरो प्रस्तावलाई राप्रपाका मन्त्री बालाराम घर्तीले मान्दै मानेनन् अरु सबै नाम स्वीकृत भए नेपालका विभिन्न सत्ताइसवटा राजमार्ग र सहायक राजमार्गको नामाकरण राष्ट्रिय विभूतिका नामबाट राखिने निर्णय भएको सूची राजपत्रमा प्रकाशित भयो रामेसापको बाटोलाई पुष्पलाल मार्ग सिन्धुली बर्दिवास काठमाडौँको बाटोलाई बिपी राजमार्ग धनकुटाको बाटोलाई मदन भण्डारी मार्ग इलामको बाटोलाई रत्नकुमार बान्तवा मार्ग हिली भोजपुर जोड्ने बाटोलाई नारदमुनि थुलुङ मार्ग राम लक्ष्मण मार्ग जय पृथ्वीबहादुर चन्द विद्यापति मार्ग आदि यो काम गरेकोमा मैले धेरै ठाउँबाट बधाई पाएको थिएँ जनकपुरबाट विद्यापतिको नाममा सडकको नामाकरण नामा भएकोमा हर्षित भई स्थानीयवासीको पत्र आएको थियो यी नामाकरण गरिएका सडकमा हामी पछिका सरकारले विभेद गर्यो आफूलाई मन परेको वा काङ्ग्रेसलाई मनपरेको नाम कायम राख्यो त्यसअनुरूप बजेटको रातो किताबमा उल्लेख पनि गर्यो तर आफूलाई मन नपर्ने मानिसहरूको नाममा नामाकरण भएको बाटोको चर्चा नै गरेन सरकारी निर्णयको पनि यस्तो अवज्ञा काङ्ग्रेसले गरेको छ त्यसबेला बेलायती राजदूत स्मिथसँग मेरो निकै घनिष्ठ सम्बन्ध थियो सरकारमा बस्दा हो होस् वा बाहिर हुँदा होस् हामी भेट हुँदा लामो कुरा गर्थ्यौँ एकपटक उनले युवराज दिपेन्द्रको बेलायत यात्रापछि बेलायती सरकारले केही सडक सरकार बनाइदिनु भएको छ कहाँ बनाउने हो भनेर सोधेँ मैले नारदमुनि थुलुङ मार्ग बनाउँदा राम्रो हुन्छ भोजपुर नेपालको पुरानो बसोबास भएको प्रख्यात जिल्ला हो यस जिल्लासँग अझसम्म बाटो जोडिन सकेको छैन यही सडक जोड्नका लागि रकम खर्च गर्नुहोस् भने उनले यो नारदमुनि थुलुङ भनेको के हो भनेर सोधे मैले भने नारदमुनि थुलुङ भोजपुरको ठुलो थुलु नेता हुनुहुन्थ्यो राईजातिका नारदमुनिले राणा शही विरोधी सङ्घर्षमा ठुलो योगदान गर्नुभयो उहाँ भोजपुरमा राजनैतिक सामाजिक र सांस्कृतिक नवजागरहरू जगाउने व्यक्ति हुनुहुन्छ उहाँ काङ्ग्रेसको केन्द्रीय नेता हुनुहुन्थ्यो उनले तिमी कम्युनिस्ट भएर पनि किन काङ्ग्रेसको नेतालाई सम्मान दिइरहेका छौ भने मैले भने नारदमुनि थुलुङ काङ्ग्रेसको प्रख्यात नेता हुनुहुन्थ्यो यसका साथै भोजपुर क्षेत्रमै आधुनिकताको श्रीगणेश गराउने व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो त्यसैले हामी उहाँको सम्मान गर्छौँ उनले दंगा हुँदै मलाई यो कुरा मन पर्यो हुन्छ हामी यसमै लगानी गर्छौँ भने नारद नारदमुनि थुलुङ सडक भन्ने क्रम सुरु भएको थियो यिनै स्मिथले मेरो आग्रहमा विराटनगरको रङ्गेलीको बाटोमा भएको काटको पुललाई हटाई पक्की पुल बनाउन सहयोग गरेका थिए इटहरी दमक सडकका लागि बेलायती सरकारले प्रदान गरेको आर्थिक सहायताको केही रकम बचत भएको थियो बेलायती मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएकोले रकम बचेको हो कहाँ खर्च गर्ने भने उनले मसँग सुझाव मागे मैले विराटनगर रंगेली सडकको पुल बनाउन खर्च गर्न भने विराटनगरभन्दा पनि पुरानो बस्ती रंगेली हो त्यस बाटोमा काठको पुल थियो त्यसले पटक पटक समस्या ल्याइरहन्थ्यो यसमा पनि बेलायती राजनीतिक सहयोग गरे यो सम्झौता मेरो पालामा भयो र पुल बन्यो विडम्बना कसैको खेलमा पुलको चौडाइ घटाउने काम भयो यातायात मन्त्रालयमा रहँदा यातायात मन्त्रालयमा रहँदा मैले इटहरी विराटनगर बाटोमा बढी चाप भयो भन्ने दृष्टिले विराटनगरको विराट चोकको बाटोलाई कालोपत्रे गरी राष्ट्रिय सडकमा पारेको थिएँ मैले यसमा बजेट बढाउनुपर्छ भन्ने सोच राखेको थिएँ पछि काङ्ग्रेसका महेश मोरङ क्षेत्र नम्बर पाँचबाट विजय भए यो बाटो उनकै क्षेत्रमा पर्यो र एक करोड रुपियाँ विनियोजन गरी बाटो बनाएँ यो एउटा राम्रै काम भयो भन्ने मलाई लाग्यो मैले विराटनगरमा चक्रपथ बनाउने कार्यक्रम राखी बजेट विनियोजन गरेको थिएँ यस समयमा मोरङ एक नम्बर निर्वाचन क्षेत्रमा पर्ने बक्राहा नदीमा पुल हाल्ने काम हामीले गर्यौँ चौथो सडक सुधार आयोजनामा प्रस्तावित सडकहरू यस्तै एसियाली विकास बैङ्कबाट चौथो सडक सुधार आयोजना अन्तर्गत प्राप्त हुने ऋण सहयोगबाट विराटनगर रङ्गेली सडक कालोपत्री गर्ने उर्लाबारी बरडङ्गा गाईघाट दिगतेल तथा बौद्ध बुढा तीर्थयात्री सडक निर्माण गर्ने कार्यक्रम राखेको थिएँ दुई हजार सालको बजेट पुस्तिकामा समावेश गरेको थिएँ यी सडकको निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रका जनताले धेरै वर्ष अघिदेखि माग गर्दै आएको सडक सुधारको काम हुने थियो म यातायात मन्त्रालयमा हुँदा हामीले सम्झौता गरेको र दुई हजार त्रिपन्न सालको बजेट पुस्तिकामा समावेश भइसकेको विराटनगर रङ्गेली उर्लाबारी बरडङ्गा बाटो ढिलो भए पनि बन्न थालेको छ यो राम्रो काम भएको छ कोटेसन प्रथामा रोक मन्त्रालयमा भएका विकृतिहरू सुधार गर्ने क्रममा मैले कोटेसन प्रथामा रोक लगाएको थिएँ यस प्रसङ्गमा एउटा घटनाको चर्चा गरौँ एक दिन म मन्त्रालयमा आफ्नो कोठामा बसिरहेको थिएँ एकजना पुराना काङ्ग्रेसी मित्र आउनुभयो पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा प्रवासमा हामी सँगै बसेका थियौँ उहाँ काङ्ग्रेसको जोग बनेको कार्यालयमा बस्नुहुन्थ्यो म फारविसगन्जको हाम्रो कार्यालयमा बस्थेँ उहाँ दुःखको बेलाको साथी हुनुहुन्थ्यो मैले यहाँ उहाँको नाम उल्लेख गरेको छैन किनभने मैले व्यक्ति होइन प्रवृत्तिको चर्चा गर्न खोजेको हुँ उहाँले हृदयदेखिको कुरा भन्नुभयो भरतबाबु म त ठूलो आर्थिक सङ्कटमा पर्ने ऋणमा डुबेको छु तपाईँ अर्को पार्टीको भए पनि दुःखको बेलाको मित्र भएको हुनाले तपाईँ आर्ट आँट गरेर भन्न आएको छु मलाई सहयोग गर्नु पर्यो मैले म पनि हृदयदेखि नै तपाईँलाई सहयोग गर्न चाहन्छु तपाईँले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्धको सङ्घर्षमा दुःख गरेको देखेको छु कसरी सहयोग गरौँ मैले भने उहाँले मलाई अहिले कोटेसनको व्यवस्था गरिदिनुहोस् भन्नुभयो मैले कोटेसन भनेको के हो भनेर सोधेँ उहाँले ससाना विकास सम्बन्धी काम बोलकबोल नगरी मन्त्रीको निर्देशनबाट तल सडक विभागका कर्मचारीहरूले दिन सक्छन् 4-5 लाखका चार पाँचवटा का, काम दिलाइदिनु भयो त म ऋणबाट मुक्त पनि हुन्थेँ तपाईँको उपकारबाट जीवनभर आभारी हुन्थेँ भन्नुभयो मैले ल मलाई यसको प्रक्रिया बताउनुहोस् भने उहाँले मलाई टिपाउनु भयो मैले हुन्छ यो म सविस्तार हेर्छु र तपाईँलाई खबर गर्छु भने संयुक् वा यस्तै के भयो त्यसको भोलिपल्ट एकजना वामपन्थी साथी आइपुग्नु भयो उहाँले पनि आफ्नो आर्थिक समस्या देखाउँदै यस्तै चार पाँचवटा कोटेसन उपलब्ध गराइदिनुहोस् भन्नुभयो मैले उहाँले भनेका कुरा टिपेर काङ्ग्रेसी मित्रलाई जस्तै उत्तर दिएँ त्यसपछि मलाई यो कोटेसन भनेको के रहेछ भनेर बुझ्नु मन लाग्यो कोटेशन भनेको त करोडौँ लागतका ठुलाठूला आयोजनाहरूको कामलाई पाँच सात लाखका पन्ध्र बिसवटा ससाना टुक्रामा विभाजन गर्ने र पाँच सात लाखको सानो कार्यक्रम बनाएर कबुल नगराई आफ्नो मान्छेलाई दिने प्रथा रहेछ मन्त्रालय विभाग वा क्षेत्रीय कार्यालयले निर्णय गरी अमुक व्यक्तिलाई तोकेर काम दिँदा रहेछन् यसरी कोटेसनमा दिँदा आफ्नो मानिसलाई दिने र मन्त्री एवं कर्मचारी पनि हिस्सामा बस्ने चलन रहेछ एक तिहाई रकम बराबरको काम पनि नहुने र द्वि तिहाई रकम कोटेशन दिएको व्यक्ति कर्मचारी र मन्त्रीबीच भागपण्डा गरेर खाँदा रहेछन् यस परम्पराबाट यस्ता आयोजनाको एकीकृत एक रूपमा काम पूरा हुन नसक्ने निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने र सम्पन्न काम पनि निर्धारित गुणस्तरको हुन नसके बजेटको दुरुपयोग भइरहेको मैले प्रश्न देखेँ यो थाहा पाएपछि मैले यातायात मन्त्रालयका सचिवलाई आफ्नो कोठामा बोलाएर आजै हाम्रो मातहत्मा रहेका विभागका कार्यालयहरूलाई निर्देशन दिनुहोस् अब कोटेशन प्रथाको अन्त्य गर्नुहोस् बोल कबोल नगरी मानिसलाई तोकेर काम दिन बन्द गरिएको छ भने तत्काल नगरी नहुने अपरजट प्रकृतिका कामहरू आफूभन्दा माथिल्लो तहबाट पूर्व सहमतिले गर्ने यो बाहेक सबै काम बोलकबोलबाट का गराउने कडा नियम बनाए र यसरी कोटेशन प्रथा बन्द गरिदिए काङ्ग्रेसका विजय गक्षेदार मन्त्री हुँदा यो प्रथा सुरु गरिएको रहेछ सडक पुल निर्माण गर्दा कन्सल्टेन्ट योजना प्रमुख र ठेकेदारको मिलिमतोमा काम थप्ने र त्यो काम त्यसै ठेकेदारलाई गर्नलाग भुक्तानी दिने अनुमतिका लागि मात्र विभाग र मन्त्रालयमा पठाउने चलन रहेछ यस्ता काम सुरुको लागत अनुमान अनुमानभन्दा दो वर्षमा हुने चलन रहेछ यस्तो परम्पराबाट बजेटको व्यापक दुरुपयोग हुने गरेको पाइयो यस्तो चलन रोक्ने एसियाली विकास बैङ्क विश्व बैङ्क अन्य दातृ राष्ट्र संस्था विदेशी कन्सल्टेन्ट र सडक विभागका वरिष्ठ इन्जिनियरहरूको प्रतिनिधित्व गराई एउटा गोष्ठी आयोजना गरियो त्यसका सुझावका आधारमा मूलत लागत अनुमानभन्दा दस प्रतिशतभन्दा माथिको भेरिएसन अर्डर गर्दा माथिल्लो तहको अनुमति लिनुपर्ने र यस्तो थप काम गराउँदा मूल संरचना बदल्न नपाइने व्यवस्था गरियो त्यस्तै अर्को विकृति एनसिसिएनसँग सम्बन्धित थियो यो कम्पनी नेपाल र इजरायल सरकारको संयुक्त लगानीमा तीन दशकअघि स्थापना गरिएको यातायात मन्त्रालयका पुल सडक बनाउने सरकारी कम्पनी थियो सुरुमा यस कम्पनीले सडक पुल तथा सरकारी भवन निर्माण कार्यमा अग्रणी भूमिका खेलेको थियो पछि सरकारमा रहेकाले यो कम्पनीको विकास र सुदृढीकरण गर्दै कर जानुको सट्टा आफ्नो निहित स्वार्थपूर्तिका निम्ति यसलाई दुरुपयोग गरेकोले कम्पनीको अवस्था दिनानुदिन बिग्रिँदै गएको थियो म यातायात मन्त्रालय जदा यस कम्पनीको कारोबारले कर्मचारीहरूलाई तलब खुवाउनसम्म धौधौ थियो प्रत्येक वर्षको बजेटमा सडक पुलको कार्यक्रम रहने तीमध्ये एनसिसिएनले गर्ने परियोजना छुट्याएर दिने चलन रहेछ एनसिसिएनलाई छुट्याएको परियोजना बोल कबोल गराउन नपर्ने व्यवस्था गरिएको रहेछ एनसिसिएनले एक वर्षमा कति काम गर्न सक्छ त्यसको माग पेस गर्ने र त्यसमा बोल कबोल नगराई एनसिसिएनलाई दिने चलन रहेछ इस्टिमेटमै धेरै काम राखेर पेस गर्ने चलन रहेछ एनसिसिएनलाई वर्षभरि गर्न सक्ने भन्दा बढी काम दिँदो रहेछ र रह ती काम एनसिसिएनले नभ्याएको भन्ने नाममा आफ्ना मानिसलाई सब मा दिइदो रहेछ यसरी बोलकबोललाई छल्ने र ठूलो धनराशि कमाउने चलन रहेछ त्यस्तो काम कम गुणस्तरको बनाई बजेटको दुरुपयोग भइरहेको पाइएपछि मैले एनसिसिएनले वर्षभरि गर्न सक्नेभन्दा बढी काम लिन र आफूले पाएको काम सब कन्ट्र्याक्टमा दिन नपाइने व्यवस्था गरेको थिएँ बाल उद्यान मेरो सपना एनसिसिएनसँग निकै धेरै जग्गा जमिन र अचल सम्पत्ति थियो यसको निकै ठूलो हिस्सा उपयोग भइरहेको थिएन त्यसमध्ये कम्पनीको कार्यालय अगाडिको ठूलो क्षेत्रफलको जग्गा त्यत्तिकै बाजो थियो कार्यालय बाहेक अरु धेरै जग्गा कम्पनीलाई आवश्यक थिएन त्यो खाली जमिनमा बाल तथा मनोरञ्जन उद्यान बनाउने हो भने त्यसबाट कम्पनीलाई वार्षिक रूपमा ठूलो रकम आय हुन सक्थ्यो काठमाडौँ महानगरपालिकाका बासिन्दालाई परिवार र आफ्ना बालबालिका लिएर तिन चार घन्टा मनोरञ्जन गर्न जाने कुनै पार्क पनि थिएन मैले त्यो खाली जग्गामा बाल उद्यान बनाउने योजनाका लागि प्रस्ताव नै बनाउन लगाएँ यो कुरा मैले महासचिव माधव कुमार नेपाल र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पनि बताएँ बाल बालिका मनोरञ्जन पार्क स्थापना गर्न निजी क्षेत्रसँग प्रस्ताव आह्वान गरियो स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट सातवटा प्रस्ताव प्राप्त भएका थिए एउटा कम्पनीले बनाउने चिल्ड्रेन पार्कको डिजाइन ल्यायो महासचिव माधव कुमार नेपालले त्यो डिजाइन मन पराउनु प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि यो मन पराउनु निर्माण तथा यातायात मन्त्रालयबाट चिल्ड्रेन पार्कको प्रस्ताव अर्थ मन्त्रालय पठायौ कम्पनीको जग्गा निजी क्षेत्रलाई भाडा दिने कार्य निजीकरण ऐनअनुसार और अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ अर्थ मन्त्रालयले लिजमा दिन स्वीकृति दिनुपर्थ्यो तर यस कार्यलाई अर्थ मन्त्रालयले समर्थन नै गर्न परेन र काम अगाडि बढाउनै दिइएन एनसिसिएनको उपयोगमा आइ नरहेको जग्गा मनोरञ्जन पार्क बनाउने उपयुक्त थलो भएकाले मैले यो कुरालाई अघि बढाएको थिएँ यसबाट कम्पनीलाई वर्षेनी आय प्राप्त हुन्थ्यो यसमा सहमति जनाउन प्रस्ताव पठाउँदा अर्थमन्त्री रविन्द्रनाथले स्वीकृति दिएनन् त्यस जग्गामा अहिले सशस्त्र प्रहरी बल बसेको छ काठमाडौँमा अति आवश्यक बाल उद्यान बनाउने मेरो सपना रविन्द्रनाथ शर्माले पूरा हुन दिएनन् निरीक्षण र अनुगमनको नयाँ व्यवस्था निर्माणस्थलमा रहने कन्सल्टेन्ट योजना प्रमुख र ठेकेदार आपसमा मिलेर गुणस्तरहीन सड़क पुल निर्माण गर्दा कहीँ कसरी सोधपुछ गर्ने चलन थिएन यसबाट खर्च पूरै हुने तर सडक र पुल बने न्यून गुणस्तरको वैराष्ट्रलाई हानी नोक्सानी पुगेको देखियो यसलाई नियन्त्रण गर्न निर्माणाधीन सडक र पुलको केन्द्रबाट नियमित रूपमा निरीक्षण र रेखदेख गर्न मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकको वर्षभरिको निरीक्षण भ्रमणको कार्यतालिका बनाए गुणस्तर कायम राख्ने र निर्धारित समयमै योजना निर्माण सम्पन्न गर्ने व्यवस्था मिलाइयो म आफैले पनि निर्माणाधीन अवस्थामा गएर पुलहरूको निरीक्षण गरेको थिएँ पूर्व पश्चिम राजमार्ग अनि पश्चिमका पुल नबन्द समस्या आइरहेको थियो यसै त पश्चिममा विकासका कार्यक्रम कम भएका थिए त्यसमा पनि यी पुलहरू नभन्दा अझै अप्ठ्यारो परिरहेको थियो यी पुलहरूको निर्माण कार्यलाई तीव्रता दिन आफै निरीक्षणमा गएको थिए त्यस भ्रमणमा सविता पनि थिइन् डाक्टर गोविन्दबहादुर थापा पनि साथमा हुनुहुन्थ्यो ती सबै पुलको स्थलगत निरीक्षण गरी आवश्यक निर्देशन दिएको थिए यसका लागि एकजना अवकाश प्राप्त इन्जिनियरलाई सडकको गुणस्तर जाँच गर्न खटाएको थिएँ मैले ठेकेदारबाट सडक बुझ्नुभन्दा अघि ठाउँठाउँमा खनेर भए पनि ठेक्कामा तोकिए बमोजिम सडक बने नबनेको यकिन गर्नुपर्ने व्यवस्था मिलाएको थिएँ जनकपुर महोत्तरी सडक बारेमा पनि केही चर्चा गरौँ यो सडक बनाउन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी तयार भएको थियो पछि मन्त्री र त्यहाँका इन्जिनियरहरूबीच किचलो भएको कारणबाट त्यो बनाउने विषयमा कुनै निर्णय हुन सकेको थिएन म यातायात मन्त्रालयमा जाँदा युएनडिपीले यो बाटो बन्न नसक्ने भएकाले लगानी नगर्ने निर्णय गरेको अवस्था थियो यो कुरा थाहा पाउनसाथ मलाई यो त राष्ट्रका लागि हानि भयो स्थानीय जनताका लागि अन्याय भयो यो सडक बन्नुपर्छ त्यसैले यसलाई कसरी जोगाउने भन्ने लाग्यो त्यसबेला युएनडिपी कि प्रतिनिधि क्यारोल सिलङ थिएन एकदिन मैले उनलाई मन्त्रालयमा बोलाएँ उनले तपाईँको मन्त्रालय र मन्त्रीको असहयोगले हामीले यो बाटो बनाउन नसक्ने निर्णय गर्यौँ भनेन् यो त हुँदैन कुनै पनि मन्त्री प्रशासक वा इन्जिनियरको गल्ती वा बदियतका कारण स्थानीय जनताले दुःख पाउनु हुँदैन यो त त्यहाँका जनताका लागि बनाइदिने बाटो हो त्यसकारण तपाईँहरूले यो निर्णय फेर्नुपर्छ बरु के गर्नुपर्छ यसका लागि म तयार छु हामी सल्लाह गरौँ मैले भने उनले तपाईँको कुरा मन पर्यो तर केन्द्रीय कार्यालयले यो परियोजना नगर्ने निर्णय गरिसक्यो म के गर्न सक्छु भनिन् उनलाई मेरो नाम लिएर नयाँ मन्त्री आएको छ पुनर्विचार गर्न अनुरोध गरेको छ भनेर खबर गर्नुहोस् न भने उनले हाँस्दै तपाईँको भाग्य हेरौँ भनेर मसँग विदा लिएँन् उनले इमान्दारीका साथ फोन गरी केन्द्रीय कार्यालयलाई सबै कुरा भनिन्छन् उसको पनि मन पग्लेछ र लगानी गर्न सहमत भएछ त्यसैको परिणामस्वरूप धनुषा महोत्तरी बाटो बन्न सक्यो अहिले जनताले त्यसको उपयोग गर्न पाएका छन् त्यसको केही समयपछि महोत्तरी जिल्लामा पार्टी काममा ज्यादा जिल्ला विकास समितिले मेरो सम्मानमा एउटा कार्यक्रम आयोजना गर्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले फिर्ता गरिसकेको बाटो फर्काएर बनाइदिएकोमा त्यहाँका वक्ताहरूले मलाई धन्यवाद दिएका थिए राम्रो काम गरे मानिसले गुण सम्झँदा रहेछन् भन्ने मलाई लाग्यो हेटौँडा काठमाडौँ सुरुङ धेरै पहिलेदेखि चर्चामा रहेर पनि आवश्यक प्रयासको अभावमा हेटौँडा काठमाडौँ सुरुङमार्ग बन्न सकेको थिएन नेपालमा सडक र हवाई मार्ग मात्र यातायातका सुविधा हुन् र यी क्षेत्रको विकास र विस्तार सरकारले मात्र गर्नुपर्छ भन्ने धारणा रहिरहेको अवस्थामा सडक यातायातका अतिरिक्त सडक जत्तिकै वा पनि सुविधायुक्त यातायात सेवा जलमार्ग रेलमार्ग केवलकार आदि हुन सक्छन् भन्ने धारणाको विकास गर्न जरुरी भइसकेको थियो यी विविध सेवाको बढ्दो माग पूरा गर्न सरकारी साधनले मात्र नभ्याउने हुनाले यातायात क्षेत्रको विविधिकरण यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता समयको माग हो भन्ने विश्वासमा निजी क्षेत्रलाई अगाडि बढाउने प्रयासलाई मैले अगाडि बढ़ाएको थिएँ निर्माण सञ्चालन र हस्तान्तरणका आधारमा हेटौँडा काठमाडौँ सुरुमार्ग निर्माण गर्न निजी क्षेत्रसँग प्रस्ताव आह्वान गरेका थियौँ यसै अनुरूप स्वदेशी र विदेशी गरी चारवटा प्रस्ताव आएका थिए यी प्रस्तावहरू अध्ययन र मूल्याङ्कन गरी योग्यतम लगानेकर्तालाई लेटर अफ इन्टरेन्ट प्रदान गर्न सडक विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको थियो विस्तृत सर्वेक्षणसहित पाँच वर्षमा निर्माण सम्पन्न हुनुपर्ने थियो सबै कार्य पूरा भई लेटर अफ इन्ट्रेन्ट दिन मात्र बाँकी थियो हामी सरकारबाट हट्याउँ र सुरुङ मार्ग निर्माण भएन पछिल्लो सरकारले निरन्तरतादी गम्भीरतापूर्वक कार्य गरेको भए हेटौँडादेखि काठमाडौँ र त्यसको आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक जीवनमा यस मार्गले ठूलो परिवर्तन ल्याउन सक्थ्यो करीब नौ अर्ब रुपियाँ लागत लाग्ने यो आयोजना नेपालमा निजी क्षेत्रको सबैभन्दा ठुलो विदेशी परियोजना हुने थियो हु। यसले अरू विदेशी लगानीलाई पनि आकर्षित गर्न सक्थ्यो नेपालको अधिकांश क्षेत्र पहाडी पहाडले भनेको छ केवलकार पहाडी यातायातका लागि महत्त्वपूर्ण साधन हुनसक्छ जलविद्युतको राम्रो उपयोग गरी केबुल सञ्चालन गर्न सकिने ठुलो सम्भावना रहेको छ पूर्वाञ्चलको फिक्कल अन्तुडाँडा पश्चिमाञ्चलको पोखरामा फेवाताल सराङकोट बेनी जोमसोम मुक्तिना तथा सुदूरपश्चिमाञ्चलको दोधारा चान्दनी केबुलकार सञ्चालन गर्न निजी क्षेत्रसँग प्रस्ताव माग गरिएको थियो यस आधारमा केही निजी क्षेत्रका लगानीकर्ताहरूले यसतर्फ उत्साह पनि देखाएका थिए यी क्षेत्रमा सञ्चालन हुने केबुलकारले पर्यटन क्षेत्रमा निकै महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्ने थियो जलस्रोतको उपयोग हुने वातावरण संरक्षणमा अनुकूल प्रभाव पार्ने र विदेशी मुद्राको बचत गर्ने ट्रली सेवाको नेपालमा निकै सम्भावना र उपयोग छ यस कुरालाई दृष्टिगत गरी पूर्वाञ्चलको धरानदेखि विराटनगरको रानीसम्म काठमाडौँको चक्रपत क्षेत्र पश्चिमाञ्चलको बुटवलदेखि भैरवसम्म र मध्यपश्चिमाञ्चलको नेपालगञ्जदेखि कोहलपुरसम्म ट्रली बस सेवा सञ्चालन गर्न निजी क्षेत्रका लगानीकर्ताहरूबाट प्रस्ताव आह्वान गरिएको थियो काठमाडौँको चक्रपत क्षेत्रमा लगानी गर्न विदेशी र बुटवल क्षेत्रमा लगानी गर्न स्वदेशी लगानीकर्ताहरूले चासो लिएका थिए काठमाडौँ उपत्यकाका का बस ट्रकहरूको व्यवस्थित पार्किङ सेवा उपलब्ध गराउन एक रुपनी बिस रोपनी क्षेत्रमा फैलिएको सुविधाजनक सशुल्क पार्किङ सेवाका लागि निजी क्षेत्रबाट प्रस्ताव मागियो अहिले यो बनेको पनि छ निर्माण व्यवसायलाई महत्त्वपूर्ण व्यवसायका रूपमा विकास गर्न निर्माण व्यवसाय विधेयक संसदको बाह्रौँ अधिवेशनमा पेस गर्न मन्त्री परिषदबाट स्वीकृत गराइएको थियो इन्जिनियरिङ काउन्सिलको परिकल्पना गरी यस्तो काउन्सिलको स्थापना गरी सञ्चालनमा ल्याउन विधेयक निर्माण गरी मन्त्री परिषदमा पठाइएको थियो दुवै किनारमा वृक्षारोपण नेपालमा सडक बनाउँदा भोलिको आवश्यकताले समेत विचार गरी विस्तार गर्दै जानुपर्ने हुन्छ त्यसको लागि सडकको दायाँ बायाँ ठाउँ राख्ने र वृक्षारोपण गर्ने कुनै नीति तथा कार्यक्रम थिएन म यस मन्त्रालयमा गएपछि यसतर्फ मैले केही सुरुवात गर्ने प्रयास गरेँ अब उपरान्त नयाँ सडक बनाउने कार्यक्रमको अङ्गका रूपमा सडकका दुवैपट्टि तीन तिन लाइन रुख रोप्ने नियम बनायो बनिसकेका सडकको दायाँ पनि रुख रोप्ने योजना बनायो पूर्वपश्चिम राजमार्गमा क्रमिक रूपमा वृक्षारोपण गर्दै जाने नीतिअनुरूप यसको थालनी नवलप्राचीको गैडाकोट खण्डबाट गर्ने निर्णय गरी प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका हातबाट सुरु गराएका थियौँ यस वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री अर्थमन्त्री रविन्द्रनाथ शर्मा म र त्यस क्षेत्रका सांसदहरू उपस्थित थियौँ हजारौँ जनसमुदायका बीच हर्षोल्लास वातावरणमा वृक्षारोपण शुभारम्भ भयो अर्थमन्त्री रविन्द्रनाथले पूर्वपश्चिम राजमार्गको दुवैतिर यसरी नै रूख रोप्ने भने त ठुलो जङ्गल जत्तिकै बन्ने रहेछ भने काठमाडौँमा अस्पताल लगायत अत्यावश्यक ठाउँहरूमा रातको समयमा आवतजावत गर्ने बाध्यता हुने यात्रुलाई सुविधा पुर्याउन काठमाडौँ र पाटनका महत्वपूर्ण रूपमा साझा यातायातका चारवटा बस रातको नौ बजीदेखि बाह्र बजीसम्म सञ्चालन गरिएको थियो यसबाट राति यात्रा गर्ने यात्रुहरूलाई ठूलो सुविधा पुगेको प्रतिक्रिया आएको थियो साझा बसमा महिला कन्डक्टरको व्यवस्था गर्ने कार्यको थालिने गरिएको थियो मनमोहन दाजुलाई यो मन परेछ हाम्रा पार्टीका केन्द्रीय कमिटी सदस्य हाल समितिमा हुनुहुन्छ युवराज गेवानीले भन्नुहुन्थ्यो भरतमोहन कमरेडलाई लोकप्रिय कार्यक्रम बनाउन आउँछ सहकारी यन दुई हजार सोह्र अन्तर्गत दुई हजार अठार सालमा स्थापना भएको साझा यातायातले दुई हजार सालमा काठमाडौँ उपत्यकाबाट बस सेवा प्रदान सुरु गरेको थियो जापानी सरकारको सहयोगमा पटक पटक गरी एक सय बस थपिए र रा राजधानी लगायत देशका थुप्रै महत्त्वपूर्ण सहरहरूमा सेवा प्रदान गरिरहेको थियो एउटा बस किनेर चलाउने व्यक्तिले पाँच सात वर्षमा थुप्रै बसको मालिक बन्न सक्थे तर साझा यातायातको आर्थिक स्थिति दिनानुदिन ओह्रालो लाग्दै थियो साझा संस्थान झण्डै बेबारिसी अवस्थामा पुगेको थियो यसको व्यवस्थापनमा सुधार गरी संस्थानलाई बचाउन तत्काल के गर्न आवश्यक छ भन्ने सुझाव दिनको लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक राजेन्द्र पाण्डेको संयोजकत्वमा साझा यातायातका तत्कालीन प्रबन्ध निर्देशक मुकुन्दराज सत्याल हङकङ राणा र अधिवक्ता भूमिप्रसाद त्रिपाठीको सदस्य रहेको चार सदस्यीय साझा यातायात सुदृढीकरण उच्चस्तरीय कार्यदल गठन गरेको थिएँ त्यस उच्चस्तरीय कार्यदलले महत्वपूर्ण सुधारात्मक सुझाव पेश गरेको थियो एक शनिबार बिहान मैले मेरो निवासमा निर्माण तथा यातायात मन्त्रालयका सचिव सल्लाहकार डाक्टर गोविन्दबहादुर थापा सडक विभागका महानिर्देशक भारती शर्मा र उपत्यका विभिन्न सडक डिभिजनका डिभिजनल इन्जिनियरहरूलाई उपत्यकाको सडकका विषयमा छलफल गर्न बोलाएको थिएँ मैले सडक विभाग अन्तर्गतका डिभिजनल इन्जिनियरहरूलाई मेरोमा भेट्न आउन रोक लगाएको थिएँ म उनीहरूलाई भन्थेँ तपाईँहरूले भेट्ने मानिस भनेको सडक विभागका महानिर्देशक हुन् त्यसभन्दा माथिको काम परेमा सचिवसँग भेट्नुहोस् तर मलाई भेट्नु पर्दैन महानिर्देशक र सचिवभन्दा पनि माथिबाटै निर्णय गर्नुपर्ने भएमा समय लिएर मन्त्रालयमै भेट्न आउनुहोला मैले उपत्यका सबै डिभिजनल इन्जिनियर सचिव र सल्लाहकारलाई एकै ठाउँमा राखी मन्त्री निवासको माथिल्लो बैठक कोठामा कुरा गरिरहेको थिएँ त्यहाँ उपस्थित हुनेहरूमध्ये एकजना बुढा डी भक्तपुरमा थिए उनले मन्त्रीज्यूसँग एउटा निजी कुरा छ समय पाऊ भने मैले यहीँ भन्नुहोस् भने उनले फेरि निजी कुरा हो भने धेरै कर गर्दा नमानेपछि लत हिँड्नुहोस् भने मैले उनलाई बैठक कोठाको सिधै अघिरहेको मेरो सुत्ने कोठामा लिएर गएँ कोठाभित्र पुगेपछि उनले रुपियाँको प्याकेट देखाएर मैले यो ल्याएको भने मलाई झोक छल्यो यत्रो हिम्मत मेरो हात उठिसकेको थियो तर सम्हाले थरथर काँ्दै उनले तत्कालै माफी मागे हामी कोठा बाहिर आयौँ मलाई साह्रै नराम्रो लागिरहेको थियो यिनै डिईका साला अर्थ मन्त्रालयमा शाखा अधिकृत रहेछन् केही दिनपछि उनी मलाई भेट्न आए उनले बिनाजुले माफी माग्नुभएको छ ठूलो गल्ती भयो मन्त्रीज्यू रिसाउनु भयो यसबाट मेरो नोकरी जान्छ कि भने उहाँ डराउनु भएको छ पहिले पहिले यसरी महिना महिनामा पुर्याउने चलन थियो मैले त्यहीँ गरेको मानिस चिनिन माफ पाँ भन्नुभएको छ भनी माफी दिन अनुरोध गरे यो घटना त एउटा सानो झलक मात्र हो निर्माण तथा यातायात मन्त्रालयमा मैले के पाएँ भने यो मन्त्रालयमा अत्यधिक चुहावट अनियमितता र भ्रष्टाचार हुने गरेको रहेछ ऐन कानुन कार्यविधि र प्रचलन यसरी बनाइएको रहेछ कि सबैले विकास बजेटमाथि लुच्ने र खाने गर्दा रहेछन् विकास बजेटको एक तिहाई पनि काम हुँदो रहेनछ जसका कारणले नेपालको सडकको निर्माण लागत उच्च र गुणस्तर न्यूनस्तरको रहेको छ म निर्माण तथा यातायात मन्त्रालयमा साढे छ सा महिना मात्र रहेँ यो छोटो अवधिका यस्ता सबै विकृति विसङ्गति चुहावट अनियमितता र भ्रष्टाचार पूर्णत रोक्न कठिन पर्थ्यो तैपनि यसका विरूद्ध मैले सुधारका कार्यहरू तीव्रताका साथ अघि बढाएको थिएँ म हटेपछि मैले गरेका सबै सुधारलाई धोती लगाइयो